दशकको सङ्घर्ष र संविधान सभाका सभामा करिब नौ वर्षको निरन्तर प्रयासपछि नेपालको संविधान घोषणा भएको छ यो लो संविधान लोकतान्त्रिक मूल्य र मानव अधिकारको विश्वव्यापी मान मान्यताप्रतिको हाम्रो प्रतिबद्धता अनुरूप छ सभामुख महोदय सभाले पारित गरेको हाम्रो संविधान लोकतन्त्रको उच्चतम र सफल अभ्यासको परिणाम हो यो अभ्यासले एक दशक लामो माओवादी द्वन्द्वलाई शान्तिपूर्ण निकास थियो नेपाली राजनीतिका शिखर पुरुष विजाप्रसाद कोइरालाको नेतृत्वमा प्रारम्भ भएको शान्ति प्रक्रियालाई अन्तिम तुङ्गमा पुर्यायो जनताको सर्वोपरिता र गणतन्त्रलाई संस्थागत गर्यो सङ्घीयता र समावेशी लोकतन्त्रको सुदृढ आधार तयार गर्यो यस संविधानले नेपालको बहुजातीय बहुभाषिक बहुधार्मिक र बहु, बहु सांस्कृतिक स्वरूप तथा विविधताका बिच एकता खोज्ने समावेशी लोकतन्त्रलाई संस्थागत गर्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको विद्यमान संरचना र बहुलभावमा आधारित हाम्रो संसदीय लोकतन्त्रको स्वस्थ प्रतिस्पर्धा र संविधान स्थापित सकारात्मक विभेदको संयोजन गरी हिमाल पहाड तराई र मधेसका जनतालाई शासनमा पुर्याउनेछ सभामुख महोदय नेपाल अब पुरानो सोच संस्कार र संरचनाबाट मुक्त भएर आधुनिक र वैज्ञानिक योगतर्फ सम्पदैछ आफ्नो निर्णय आफ्नै गर्ने स्वाधीन स्वतन्त्र र सार्वभौम देश र जनताको पहिचान र इतिहास बोकेर नेपाल अझ सोझे राष्ट्रिय एकता समावेशी लोकतन्त्र र समृद्धिको बाटोतर्फ अघि बढ्नेछ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको यो पहिचानले हाम्रो दुवै छिमेकी मित्र राष्ट्र तथा अन्य मित्र राष्ट्रहरूसँग अझ प्रहार मैत्री एवं पारस्परिक सहयोग सम्बन्ध बलियो बनाउन मद्दत पुर्याउने पुर्याउने मैले विश्वास लिएको छु हाम्रा सबै मित्र राष्ट्रहरूलाई ऐतिहासिक संविधान सभाका माध्यमबाट नेपालले हासिल गरेका उपलब्धि र अभ्यासलाई हार्दिकतापूर्ण साथ र समर्थन दिएकोमा म समस्त नेपाली जनताको तर्फबाट स्वयम् आफ्नो तर्फबाट धन्यवाद दिन चाहन्छु सभामुख महोदय यस संविधानले सङ्घीय लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नका साथै सामाजिक न्यायका सन्दर्भमा थुप्रै सकारात्मक प्रावधानहरूको व्यवस्था गरेको छ पहिलोपल्ट आवासको हक खाद्यान्नको हक दलितको हक देश नागरिकको हक उपभोक्ताको हक र अपराध पीडित भएको हकलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरेको छ हाम्रो संविधान मौलिक हकको संरक्षण र विस्तारका दृष्टिले पनि उच्च खोजेको छ यसबाहेक महिला दलित मधेसी आदिवासी जनजाति थारू मुस्लिम र विभिन्न दृष्टिले पछाडि परेका सबै प्रकारका अल्पसंख्यक समुदायलाई यस संविधानले राज्यका संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था गरेको छ संवैधानिक रूपमै पहिलोपल्ट आदिवासी जनजाति मधेसी मुस्लिम र थारू समुदायलाई संवैधानिक आयोगका माध्यमबाट समेत पहिचान प्रतिनिधित्व र राज्य संरचनामा ड्रो विशेष व्यवस्था भएको छ समावेशी लोकतन्त्रको यी बलिया र गहिराधार हुन् सभामुख महोदय यो संविधान एकातिर समावेशी र प्रगतिशील चरित्रले भरिएको छ भने अर्कोतिर जन आकाङ्क्षा अनुरूप उदार संशोधन प्रक्रियाका माध्यमबाट विकसित हुँदै जाने सम्भावना समेत यो संविधानले आफूलाई अन्तर्हित गरेको छ संविधानमा समावेश भएका विषयवस्तुका दृष्टिले मात्र होइन संविधान निर्माणमा अनाइएको दृधि प्रक्रियाका हिसाबले पनि हाम्रो संविधान निर्माण प्रक्रिया उदाहरणीय र प्रतिनिधिमूलक रह्यो संविधान सभाको माध्यमबाट संविधान बनाउने प्रक्रिया आफैमा लामो र पनि हो एकपटक संविधान सभा संविधान बनाउनु असफल भएपछि दोहोऱ्याएर संविधान सभाको निर्वाचन भएको दृष्टान्त प्राय देखिएको छैन हामीले दोस्रो पटक पनि संविधान सभाको निर्वाचन गऱ्यौँ र संविधान सभा मार्फत नै संविधान निर्माण गर्न सफल भयौँ सभामुख महोदय यो डेढ वर्षभित्र संविधान निर्माणसँगै शान्ति प्रक्रियासँग सम्बन्धित थुप्रै कामहरू भएका छन् सत्यनिरूपण र मेलमिलाप तथा बेपत्ता पारिएकाहरूको छानबिन सम्बन्धी आयोगको आ आयोगहरूको विधिपूर्वक गठन र काम प्रारम्भ भएको छ द्वन्द पीडितका लागि राहत र सहयोगका कार्यहरू थालिएका छन् यसैबिच देशको पूर्वाधार र सामाजिक विकासका साथै सुशासनका क्षेत्रमा केही आधारभूत प्रयत्नहरूको थाल्ने भएका छन् ऊर्जाको क्षेत्रमा हवाई यातायातको क्षेत्रमा सिँचाइ पूर्व पश्चिम रेलमार्ग र सडक यातायातका क्षेत्रमा महत्त्वपूर्ण आयोजनाहरू अगाडि बढेका छन् जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण र विधि निर्माणमा समेत महत्त्वपूर्ण उपलब्धिहरू भएका छन् साग सम्मेलनको सफल आयोजनादेखि भूकम्पबाट क्षतिग्रस्त हाम्रा संरचना जीवनलाई पुनसामान्य अवस्थामा फर्काउने दिशामा सरकारले महत्त्वपूर्ण कार्य सम्पादन गर्न सक्यो भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण र सुरक्षित आवासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ पुनर्निर्माण कार्यलाई गति लिन अधिकार सम्पन्न प्रा प्राधिकरण बनाउने निर्णय अनुरूप यस सम्बन्धी विधेयक यसै व्यवस्थापिका सञ्चालनमा विचार लिन्छ सभामुख महोदय केही राजनीतिक दलका साथीहरू संविधान निर्माणको प्रक्रियाका विभिन्न चरणमा संलग्न रहे पनि हाल प्रक्रियाभन्दा बाहिर हुनुहुन्छ म उहाँहरूलाई संवादमा बसेर विवाद समाधान गर्न आह्वान गर्दछु यस संविधानलाई थप सुदृढ बनाउने दिशामा हामी साझा मुद्दाको पहिचान र त्यसलाई संविधानको अङ्ग बनाउने दिशामा काम गर्न सक्छौँ अन्तरिम संविधान दुई हजार त्रिसठीको भावना अनुसार समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका संरचनामा प्रतिनिधित्व र सहभागिताको हक वर्तमान संविधानमा सुनिश्चित गर्ने विषयलाई हामी सबैले आत्मसात गरेका छौँ त्यस्तै हिमाल पहाडका दुर्गम भौगोलिक जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्दै जनसङ्ख्याको आधारमा निर्वाचन निर्धारण गर्ने विषय प्राय हामी सबै राजनीतिक दलले सम्बोधन गर्नुपर्ने अलिक पहिचान गरिएको विषय हो सभाको मैले मैले प्रमुख राजनीतिक दलको सहमतिका आधारमा यही विषयलाई संविधान संशोधन गरेर समाधान गर्न सकिन्छ भने संविधान सभालाई आ आश्वस्त पारेको कुरा स्मरण गराउन चाहन्छु तिन तर राजनीतिका तर्फबाट ह्रस्ताक्षर गरी हाम्रो प्रतिबद्धता जनतामा समेत पुगिसकेको छ आदिवासी जनजाति थारू मधेसी मुस्लिम दलित लगायत सबै आन्दोलनमा उत्रेको जो साझा विषयलाई संशोधन गर्न सञ्चालनमा गरी सञ्चालनमा गरी, संतर्म गरी।, संतर्म गरी। संसदमा गरी संसदमा पेस गर्न कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई निर्देशनसहित स्वीकृति प्रदान गरेको छ सभामुख महोदय तराई मधेसमा अहिले भइराखेको आन्दोलनले देश अत्यन्त असहज र कठिन मोडमा आइपुगेको छ हाम्रो सम्पूर्ण आयात निर्यातलाई प्रभावित गर्ने गरी सीमा नाका बन्द र अवरुद्ध छन् नेपाली जनता जीवन धान्न आवश्यक सामग्रीको अभाव झेलिरहेका छन् स्कुल कलेज र विद्यार्थीको भविष्य प्रभावित भएको छ उद्योग धन्दा र व्यापार चौपद कुछा, भएको छ किसान र श्रमिकहरूको जीवन कष्टकर भन्दै गएको छ औषधि अस्पतालको सेवा प्रत्येक दिन थप कष्टकर हुँदै गएको छ सञ्चार लिएका प्रकाशन र प्रसारण कार्य प्रत्यक्ष रूपमै प्रभावित भएका छन् सभामुख महोदय आन्दोलनले हाम्रो सामाजिक सद्भाव देशको सामर्थ्य र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असर पर्ने परिस्थिति नबनोस् भन्नेतर्फ हामी सबैले सजग गर्न अत्यन्त जरुरी देख्दछु म भारत सरकारसँग नेपालको पारवान ने र सुविधा प्रयोग गर्न सीमा क्षेत्रमा कुनै किसिमको धेरै सृजना हुन नदिन हार्दिक आग्रह गर्दछु सभामुख महोदय आन्दोलनको विषम परिस्थितिमा पनि तराई मधेस र थारू आन्दोलनमा संलग्न पक्ष दलका नेताहरूसँग आन्दोलनमा उठेका मुद्दाहरूको सम्बोधन गर्न सरकार र तिन दलका प्रतिनिधिहरूले लगातार वार्ता गरिरहनु भएको छ वार्ताको वातावरण बनाउन सरकारको तर्फबाट आन्दोलनका घाइतेहरूको उपचार मृतक परिवार मृतकका परिवारलाई राहत मुद्दा र गिरफ्तारी फिर्ता गर्ने पर्फ्यु दङ्गा क्षेत्र घोषणा फिर्ता गर्ने र सुरक्षा निकायहरूलाई सामान्य जिम्मेवारीमा फर्काउने दिशामा सरकारद्वारा निर्णय छन् आन्दोलनमा उठेका राजनीतिक मुद्दालाई सम्बोधन गर्ने अझ सत्ता पनि सरकार र तिन दलबाट लिएको छ मलाई विश्वास छ वार्तामा विकसित पछिल्लो सकारात्मक परिस्थितिलाई परिणाममुखी बनाउन सरकार र आन्दोलन पक्ष दुवैको भूमिका महत्त्वपूर्ण हुनेछ म आन्दोलनरत पक्षलाई आफ्नो समग्र आपूर्ति व्यवस्था जनताको जीवन र जीविका तथा समग्र अर्थतन्त्रमा गम्भीर जोखिम पर्ने को वर्तमान आन्दोलन फिर्ता लिन आह्वान आह्वान गर्दछु सभामुख महोदय संविधान सभाबाट संविधान निर्माण गर्ने यस ऐतिहासिक दायित्व पुरा गर्ने कार्यमा सधैँभरि अभिप्रेरित गर्नु गरिरहनुहुने सामान्य राष्ट्रपति डाक्टर राममोन यादवप्रति आभार प्रकट चाहन्छु संविधान निर्माणका अथ्यन्तम चुनौतीहरूलाई समाधान गर्न अहोरात्र क्रियाशील संविधान सभाभित्र र बाहिर रहेका राजनीतिक दलका नेतृत्वहरू संविधान सभाका सामान्य अध्यक्ष र उपाध्यक्षहरू संविधान सभाका विभिन्न समितिका अध्यक्ष एवं सदस्यज्यूहरू समस्त मान्य सभासद् संविधान सभाका महासचिव लगायत सम्पूर्ण कर्मचारी सुरक्षाकर्मी संविधानविद नितराज तथा अन्तर्राष्ट्रिय समुदाय सञ्चारकर्मी र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु मेरो ने नेतृत्वमा रहेको मन्त्री परिषद र मासका सम्पूर्ण निकायलाई यो ऐतिहासिक उपलब्धिसहित मुलुकमा सुशासन कायम राख्न गर्नुभएको सहयोगपछि धन्यवाद दिन चाहन्छु न्यायपालिका र संवैधानिक निकायहरूबाट प्राप्त सल्लाह सुझाव र सहयोगप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु सभा मैले अन्त्यमा संविधान सभाबाट संविधान जारी गर्ने कार्यलाई सबै दृष्टिले मद्दत पुर्याउने उद्देश्य बोकेर मैले प्रधानमन्त्रीको पदको जिम्मेदारी सम्हालेको थिएँ तथा संविधानको घोषणा भएपछि पदीय जिम्मा मुक्त हुने सार्वजनिक प्रतिबद्धता व्यक्ति समेत गरेको थिए संविधानको विद्यमान व्यवस्था र मेरो सार्वजनिक प्रतिबद्धता अनुरूप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन सामान्य राष्ट्रपति महोदयलाई अनुरोध गर्न व्यवस्थापिका संसद यो बैठकपछि म जानेछु धन्यवाद जय नेपाल प्रधानमन्त्री सुशील कोइरालाले भर्खरै सम्बोधन गर्नुभयो व्यवस्थापिका संसदमा व्यवस्थापिका संसदको कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र रा अन्य कार्य नियमित गर्न अर्को व्यवस्था नभएसम्मको लागि व्यवस्थापिका संसदको अन्तरिम कार्यविधि दुई हजार बहत्तरलाई पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णय त प्रस्तुत गर्दछु यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस् यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस् हुन्न भन्ने आवाज सुनिएन तशर्थ व्यवस्थापिका संसदको अन्तरिम कार्यविधि दुई हजार बहत्तर सर्वसम्मतिले पारित भएको घोषणा गर्दछ मान्य सदस्यहरू अब व्यवस्थापिका संसदको अन्तरिम कार्यविधि दुई हजार बहत्तरको दफा पाँचको उपतफा दुई बम्जिङ सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न निम्नलिखित मान्य सदस्यहरूको नाम मनोनयन गरेको व्यवहार जानकारी गराउँछु एक मान्य श्री मानबहादुर विश्वकर्मा दुई मान्य श्री सुशीला नेपाल तीन मान्य श्री प्रतीक्षा तिवारी मुखिया चार मान्य श्री रामकुमार सुब्बा मान्य सदस्यहरू राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त हुन आएको छ सोको व्यवहार म पढेर सुनाउँछु सामान्य राष्ट्रपति डाक्टर रामवरण यादवबाट नेपालको संविधानको धारा एक सौ तेह्रको उपधारा दुई बमजिम प्रमाणीकरण भएको देहाय बमजिमका ऐनहरूको प्रमाणीकृत प्रतिहरू यसैसाथ पठाइएको व्यवहार अनुरोध गर्दछु एक विनियोजन ऐन दुई हजार बहत्तर प्रमाणीकरण मिति दुई हजार बहत्तर छ चौध दुई आर्थिक ऐन दुई हजार बहत्तर प्रमाणीकरण मिति दुई हजार बहत्तर छ चौध ऋण उठाउने ऐन दुई प्रमाणीकरण मिति दुई हजार बहत्तर